दे दे नमस्कार उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी बुडोमाझी र समुद्र उपन्यास लिएर आएका छौं दिल्डम्यान एण्ड द सी अर्नेस्ट हेमिङ्वेको यो उपन्यास हामीले विगत तीन सातादेखि तपाईँलाई सुनाइरहेका छौं आज यसको चौथो श्रृङ्खला वाचन हुन्छ अर्नेस्ट हेमिङ्वे उपन्यास दिल्डम्यान एण्ड द सीको नेपाली अनुवाद होमकुमार श्रेष्ठले गर्नुभएको छ यो उपन्यास बुढोमाझी र समुद्रको चौथो श्रृङ्खला आज वाचन शुरू हुन्छ पृष्ठ चौहत्तरबाट निधाएप बुडोमाझी ने सिंह सपना देखें बरुते इसको सट्टा सौस को ठूल बथान आठ या दस माइल फैलिए लाम लगे सपना देखे तिन्ह निके माथि हावा में मा उफ्रे री उफ्रा समुद्र में बने खाल्डो में फेरी खसे यह तिनी रतिक्रीड़ा को समय थी तेजी उनके गांव को सपना देखे आपने ओछान में सपना देखे तैं एकजना उत्तरवा आया गांव के भी थे उन निके ठंडीले भेटे उनको दाया हाथ निधा थी किरानी को सट्टा उनके हाथ में टाउ को तेमो समुद्र तट को सपना देखना ऋम रिम रिम सांजपख सिंह पैलो लुखुरू लुख्रू तई तट में आयो ते अन्न्य सिंह आईपुगे उनले डुंगा को नोक में चिउड़ो अड़ा आराम लिये जहां सांझ पख समुद्रतर्फ बग्दे हल्का बतासंगे जहाज को लंखर झरी राखे थो उ पर्खे बसे तैं अज अर सीमहग् किर उसन्न थे चंद्रमा उदाक धेरे बैसकों तर उ अजय निदाई थे तो मछो बल्छी तंद रफ्तार में अगि बढ़ते गयो नाओ बादल को सुरूम भि पस् एक्कासी त्यो माछुले झट्का मार्दा पो आफ्नै दाहिने मुक्काले उनको अनुहारमा हिर्काएपछि बल्ल उनी जसङ्ग भइभ्युजिए डोरी उनको दाहिने हातबाट सुल्किँदै थियो हत्केला भत्पति बोल्दै थियो बायाँ हातले भने अझै केही पनि अनुभव गर्न सकेको थिएन दायाँ हातले नै सक्तो नियन्त्रण गर्दै थिए तैपनि डोरी बग्दै थियो अन्तमा उनको बायाँ हातले डोरी फेला पार्यो उनी पछाडिपट्टि तन्किए तब उनको दायाँ हात र पिठ्यौँ भाउन थाल्यो तैपनि उनले बायाँ हातले सम्पूर्ण किचाइ धान्दै गए यद्यपि उनको हात नराम्ररी काटिँदै गएको थियो बुढोले पछाडिको डोरीका मुठाहरू हेरे डोरी सलल्ल बग्दै थियो ठिक त्यसै बखत त्यो माछोले समुद्रमा ठूलो भुल्को फुटाएर हावामा उफ्रियो र सागरमा खस्यो त्यसपछि त्यो माछो पटक पटक उफ्रियो डुंगा तीव्र गतिमा बगिरहेको थियो बल्छी पनि सुल्किँदै थियो बुढोले डोरीलाई चुन्ड्ला चुन्डला जस्तो हुन्जेल नियन्त्रण गर्दै छाड्दै फेरि नियन्त्रण गर्दै छोड्दै पटक पटक यही प्रक्रिया दोहोऱ्याए अन्ततः बुढो आफै तानिएर नाउको माउ माङमा गएर जोत्तिए उनको टाउको डल्फिनको आधा फक्ल्याटोमा पस्यो उनी चल्न हल्लन सकेनन् मैं प्रतीक्षा करल यही हो अत यसलाई स्वीकार गरौँ उनले मनमा नै भने त्यसलाई बल्छीको बदला त तिराउनुपर्छ तिराऊ उनले सोचे त्यो माछा उप्रिएको उनले देख्न भ्याएनन् केवल समुद्रको भुल्का उठफुटेको आवाज र पानीको मुस्लो आकाशबाट सागरमा खसेको ध्वनि उनले सुने डोरी तीव्र गतिमा तानिएकोले उनको हात नराम्ररी काटिरहेको थियो तर यस्तो हुनसक्छ भन्ने कुराको उनलाई उनला उनला पूर्व ज्ञान थियो आफ्नो हात काट्दै गएको डोरीलाई उनले ठेला परेको ठाउँमा रास प्रयत्न गरे डोरीलाई हत्कालाबाट बगेर औँलाहरू काटिन नदिन कोसिस गरे यदि तोकेटो यहाँ भइदिएको भए डोरीका मुठाहरू भिजाइदिन्थ्यो होला ओहो तो तोटो यहां होद होटो यहां भो भाई उनके विचार करें डोरी बग्दै गयो लगातार बग्दै गयो तर यतिखेर गति अलिक कम हुँदै गएको थियो बुढोले त्यो माछोसित प्रत्येक इन्च डोरीको मूल्य तिराउँदै गएका थिए उनले आफ्नो जोतिको टाउको डल्फिनको फक्टोबाट निकाले उनको गालामा घाउ लागेको रहेछ उनी बिस्तारै घुँडा टेकेर उठे उनले बल्छी डोरी छाड्दै गए तर पहिलेभन्दा अझ कम गतिमा छोड्दै गए उनले पछाडिपट्टि डोरी खेलाउन थाले जहाँ डोरीका मुठाहरू नदेखे पनि खुट्टाले छामेर फेला पार्न सक्थे त्यहाँ अझै प्रशस्त डोरीहरू थिए र त्यो माछोले अब ती सबै नयाँ डोरीहरूलाई पानीसितको घर्षणसहित तान्नु पर्थ्यो उनले विचार गरे त्यो माछु एक दर्जन दर्जनभन्दा बढी पटक उफ्रिसक्यो जसको कारण त्यसका पिठ्यौका थैलाहरूमा हावा भरिएका छन् त्यसकारण त्यो अब अत्तल गहिराईमा पुगेर मर्न सक्ने छैन जहाँबाट मैले त्यसलाई निकाल्न नसकौँ अब यसले चाँडै नै चक्कर लगाउन थाल्नेछ त्यसपछि मैले यसलाई खेलाउन थाल्नुपर्नेछ ममा जिज्ञासा छ अचानक त्यसलाई के चिजले त्यस्तो उत्तेजित तुलायो कतै त्यो भोक नसकेर उत्तेजित भएको त थिएन अथवा रातको बखत त्यसलाई कुनै जातले तर्साएको त होइन हुनसक्छ त्यो एक्कासी तर्सिएको थियो ते ते तर त्यो यति शान्त र सङ्घर्षशील माछु थियो अनि त्यो यति निर्भिक र विश्वस्त देखिन्थ्यो कि अचम्म लाग्छ बुढो तिमी पनि निर्भिक भन र आफूमा आत्मविश्वास जगाऊ त्यसैमा तिम्रो कल्याण छ तिमीले त्यसलाई फेरि नियन्त्रण गर्न सफल भएका छौ तर सबै डोरीहरू अहिले नै तान्न सक्ने छैनौ तथापि अब त्यसले छिट्टै चक्कर लगाउनु पर्नेछ उनले भने बुढोको देब्रे हातले काँधको सारली बल्छी डोरी समातेर निउरिए त्यसपछि डल्फिनको आधा फकलेटोमा उनको मुख जोतिँदा टाँसिएको लतपत्ताई सफा गरेर न्युरिएर दाहिने हातले एक पानी उकाए उनलाई एउटा डर थियो वाकवाक लागेर बान्ता पो हुने हो कि अनि कमजोर पो भइन्छ कि अनुहार सफा गरेपछि उनले समुद्रको पानीले दाहिने हात धोए र केही बेरसम्म त्यही नुनिलो पानीमा हात डुबाइराखे त्यतिखेर उनले सूर्यदय हुनु अघिको प्रथम लालीमाला चियाउँदै थिए अनि उनले अड्कल काटे त्यो माछु झन्डै पूर्वतर्फ अघि बढिरहेको हुनुपर्छ यसको मतलब हुन्छ त्यो थाकेको छ र समुद्रको प्रभावसँगै अघि बढिरहेको छ अब त्यसले छिट्टै चक्कर मार्नुपर्नेछ त्यसपछि हाम्रो प्रमुख कार्य शुरू हुनेछ उनले <ण्यारी> हात सागरमा डुबाउनु पुग्यो भन्ने लागेपछि उनले पानीबाट हात निकालेर हेरे केही खराब भएको छैन दुःख कष्ट भन्ने कुरा मान्छेको निम्ति त्यति ठूलो होइन उनले भने उनले बल्ची डोरीलाई हत्केलाको आलो घाउमा पर नदी सावधानीपूर्वक समातेर उनी अलिकता उता जसको कारण डुङ्गाको अर्कोपट्टिबाट देब्रे हात समुद्रमा डुबाउन सक्थे उनले आफ्नो देब्रे हातलाई भने तिमीले काम नै नष्ट भ्रष्ट गर्ने गरी खराबी त गरेनौ तर एउटा यस्तो क्षण पनि आयो जुन बेला मैले तिमीलाई पाइन किनकि म दुई सशक्त हातहरू लिएर जन्मन सकिन् सायद त्यो हातलाई राम्रोसित अभ्यास गराउन नसक्ने मेरो गल्ती कमजोरी थियो ईश्वरलाई थाहा होला त्यसले त सिक्ने अनेकौँ अवसरहरू पाएको थियो खैर ठिकै छ त्यसले त्यो रात त्यतिविधि खराबी त गरेन एकपल्ट निदाएको मात्र हो यदि फेरि पनि त्यो बााउँडियो भने म त्यसलाई बल्छी काटेर लगे पनि लैजाओस् मलाई कुनै वास्त छैन उनले विचार गरे उनले आफ्नो मथिङ्गल चङ्गा भइसकेको कुरो बुझेपछि आफूले अझै अलिकता डल्फिन खानुपर्छ भन्ने विचार गरे तर म खान सक्दिनँ उनले आफैसित भने वाक्क र व्याक्क भएर गरेर भइराखेको त टाउको गरौँ भएको नै बेस त्यो डल्फिनको फक्ल्याटोमा मेरो अनुहार जोतिएपछि मलाई यस्तो अनुभव भएको छ यदि मैले त्यो खाइहालेँ भने पनि म त्यसलाई थाम्न सक्दिनँ बर त्यसलाई नसडुन्जेल राखी छोड्छु संकटको बेलाको निम्ति तर पौष्टिक खुरा खाएर तागत जम्मा गर्न पनि निकै ढिलो भइसक्यो तिमी बुद्ध छौ बुढो अर्को उडन्ती उनले आफैलाई भने पहिले नै सफा गरेर तयार पारिराखेको उडन्ती माछा उनले देव्री हाती झिकेर सावधानीपूर्वक काँडा समेत चपाएर पुच्छरसम्म खाए उनले विचार गरे त्यो माछा अन्य कुनै पनि किसिमको माछाभन्दा तागतिलो छ कमसे कम मलाई आवश्यक पर्ने किसिमको तागत त ता त्यसमा अवश्य छ यतिखेर मैले आफूले सत्तो गरेको छु पहिले त्यसलाई चक्कर लगाउन दिउँ अनि त्यसपछि लडाईँ सुरु होस् बुढोले समुद्रमा पहिलोपल्ट बल्छी फ्याँकेदेखि जतिखेर त्यो माछु चक्कर लगाउन थालेको थियो अहिलेसम्म तेस्रो पटक सूर्यदय भएको थियो पहल जिसमिसिनै भएकोले डोरीको करालोबाट हेर्दा उनले त्यो माछु चक्कर लगाएको देख्न सकेनन् किचाइ मात्र अलिकता कम भएर डोरी लचिलो भएको उनले अनुभूत गरे र बिस्तारै बिस्तारै दाहिने डोरी तान्न सुरु गरे सुरुमा पहिले जस्तै डोरी छिन्ने अवस्थामा पुगेर कडा भयो तर त्यसपछि फेरि खुरुखुरु तानियो अनि डोरीमुनिबाट आफ्नो कुम टाउको छिराएर उनले एक रफ्तारले हल्कासँग डोरी तान्न थाले उनका दुवै हातखोटा र सिङ्गै शरीरले पिङ्क खेलाइको चालमा डोरी तानिरहे उनले सकुन्जेल तानिरहे उनका वृद्ध काँध र खुट्टाहरूले खेले चाहिँ डोरी तानिरहे निकै ठुलो चक्कर हो तर त्यसले अझ चक्कर लगाउँदैछ उनले भने त्यसपछि बल्छी डोरी कति पनि तानिएन तर डोरी तन्केर निचोरिँदै दे त्यसबाट पानीका थोपाहरू सूर्यको प्रकाशमा ओछितु जेलसमा आउने डोरीसम्म मात्र अडिरहे त्यसपछि बल्छी डोरी उल्टो तानिन थाल्यो बुढो हत्तनपत्त घुँडा टेकेर डोरी छोड्दै गए त्यसलाई अलि निकै फराकिलो चक्कर मारिरहेछ मैले सक्कै त्यसलाई नियन्त्रण गर्नुपर्छ बल्छीको खिचाइले त्यसको प्रत्येक चक्करलाई साँगुर्याउँदै ल्याउनेछ सायद एक घन्टाभित्र म त्यसलाई देख्नेछु त्यतिखेर म अहिले त्यसलाई सम्झाउने बुझाउने गर्नुपर्छ अनि त्यसपछि मार्नुपर्छ तर त्यसपछि त्यो माछुले बिस्तारै चक्कर लगाइरह्यो दुई घन्टा जति पछि उनी पसिनाले नित्रै भए हाडैसम्म फतक्क गरेर लखतरान बने यतिखेर त्यसको चक्कर निकै साँगोरी आइरहेको थियो डोरीको लचकता हेर्दा उनले भन्न सक्थे त्यो माछु पढौँदै बिस्तारै बिस्तारै माथि माथि उचालिँदै आउँदैछ एक घन्टासम्म त बुढोले आफ्नो अगाडि कालो टाटा मात्र देखिरहेका थिए पसिनाले उनको आँखाहरू नुनिलो पार्दै थियो अनि आँखा मुनि र निधारको काटेको घाउमा पसिनाले च्याउन थाल्यो कालो टाटा देखिनुसित उनी त्यति डराएका थिएन बल्छी खेलाउँदा खेलाउँदा लखतरण भएर उत्तेजित भएको बेला त्यस्तो देखिनु सामान्य कुरो थियो यद्यपि उनलाई दुई दुईपटकसम्म रिङ्गाटा चलेर मुर्चा परिन्छ कि भन्ने जस्तो अनुभूति भएको थियो त्यो कुरोले चाहिँ उनलाई चिन्तित तुलाएको थियो म एउटा माचो आफै असफल भएर यसरी मर्न सकिनँ मैले त्यसलाई अहिले यति राम्ररी तानेर ल्याउँदैछु अब मलाई परमेश्वरले थ्याक्न सक्ने धैर्य गर्न सक्ने क्षमता प्रदान गरून् म यसपटक आवर फादर्स र सयपटक हेल मेरिजको प्रार्थना गर्नेछु तर अहिले तुरन्त पनि गर्न सक्दैन उनले भने त्यसो त प्रार्थना गरिसक्यो भण्डारी पनि हुन्छ म अवश्य एकछिनपछि गर्नेछु ठिक त्यतिखेर उनले दुई हातले अट्ठ्याइरहेको बल्छी डोरीमा अचानक ठूलो आवाजसहितको डरलाग्दो झट्का अनुभूत गरे उनले हतनपत्त दुवै हातले डोरी सम्हाले झट्का निकै दरिलो शक्तिशाली र भारी महसुस गराउने खालको थियो पक्का पनि त्यसको थुतुनुले बल्छीको तारमा हिर्काइरहेको हुनुपर्छ त्यो ते त त्यसको स्वाभाविक गतिविधि नै हो त्यसले त्यसो त गर्नै पर्थ्यो त्यसलाई अब उफ्राउनुपर्ने हुनसक्छ तर म भने त्यो त्यत्तिकै चक्कर लगाइरहेकै हुन्थ्यो भन्ने चाहन्छु वास्तवमा ती उफ्राईहरू त्यसको निम्ति आवश्यक पनि थियो हावा लिनको निम्ति तर पछि पछिको प्रत्येक उफ्राईले बल्छीको घाउलाई ठुलो बनाउँदै लैजान सक्छ र अन्ततः त्यसले बल्छी नै फुत्काएर फ्याँक्न सक्छ नउफ्रियो माछा तिमी नउफ्रियो उनले भने त्यो माछुले बल्छीको तारलाई धेरैपल्ट हिर्कायो प्रत्येकपल्ट त्यसले टाउको झटकार्दा बुढोले त्यसै अनुसार अलिअलि डोरी छाड्दै गए मैं तक मर्मस्थल पत्ता लगान पड़े मैं मेरे चोट र्यथा को प्रभाव छे महन सकु तर पीड़ा पीडाले पागल बना सकता उनके विचार करे केही समयपछि त्यो माछुले बल्छीको तारमा हिर्काउन छाडेर बिस्तारै फेरि चक्कर लगाउन थाल्यो बुढोले त्यतिखेर लगातार डोरी तानिरहेका थिए तर फेरि एकपल्ट उनले आफू बाहुन्न भएको अनुभूत गरे पनि समुद्रबाट देब्रे हातले अलिकता पानी उभाएर तालुमा राखे त्यसपछि फेरि एक अन्जुली पानी उभाएर गर्दन माड मुड पारे उनले भने मेरो शरीर अहिले बाहुडिएको छैन अब त्यो छिट्टै माथि आउनेछ म खप्न सक्छु तिमीले खेप्नु छ यसबारे अब नबोला डुण्डाको माउमा घुँडा टेकेर केही बेरको निम्ति उनले काँधको बल्छी डोरी फेरि पिठ्यौमा सारे उनले अठोट गरे अब त्यसले चक्कर लगाउन जेलमा थकाइ मार्ने छु र जब त्यो यता आउन थाल्छ त्यतिखेर उठेर डोरी तान्न थाल्नेछ नाउमा बसेर आराम लिनु र त्यो माछालाई आफ्नै सुरमा एक चक्कर लगाउन दिनु निकै ठूलो प्रलोभन थियो तर जोगर डोरी तन्कियो र त्यो माछु डुङ्गातर्फ आउन लागेको सङ्केत थाहा भयो बुढो उभिएर दुवै हातले एकपछि अर्कोले फटाफट डोरी तान्न थाले त्यो माछुले लगेको डोरी जति उनले सबै ताने म जीवनभरिमै सबभन्दा बढी थाकेको छु भूमध्य रेखातर्फ बहने तेज हावा पनि उठ्दैछ यतिखेर त्यो बतासले माछुलाई तान्न मद्दत पुर्याउनेछ मलाई त्यो बतासको अत्यन्त खाँचो छ उनले सोचे उनले भने अब त्यसले अर्को चक्कर लगाउन गएको बेलामा म आराम गर्नेछु मैले पहिलेभन्दा धेरै आराम अनुभव गरेको छु त्यसले दुई अथवा तीन पटक चक्कर लगाएपछि म त्यसलाई हात पार्नेछु उनको पराली टोपटाउको पछाडिबाट पर ढल्केको थियो उनले त्यो माछो फर्केको अनुभूत गरेपछि बल्छेको खिचाइलाई थाम्दै उ बिस्तारै नाउको माउतर्फ लच्किए तिमी आफ्नो सुर गर्दै गरेर माछा तिमी फर्केर आइपुगेपछि हात लगाउनेछु उनले विचार गरे समुद्र निकै उर्लिरहेको थियो किन्तु त्यो हल्का बतासु उनको निम्ति अनुकूल थियो घर फर्कानको निम्ति उनले त्यो मौसम पाउनु पर्थ्यो म अब दक्षिण पश्चिमतिर मात्र अघि बढ्नेछु मानिस कहिल्यै सागरमा आएको छैन समुद्र लामो टापु उनले भने तेस्रो चक्कर लगाएपछि बल्ल त्यो माछालाई बुढोले पहिलोपल्ट देखे सर्वप्रथम उनले त्यसलाई गाडा प्रतिक्षाए जस्तो मात्र देखे त्यो उनको डुङ्गा मुनिबाट पार हुन त धेरै बेर लगायो कि त्यसको लम्बाइको उनले पत्यारै गर्न सकेनन् उनले भने अह त्यो यति विशाल हुनै सक्दैन वास्तवमा त्यही थियो त्यो विशाल माछु यसपल्टको अन्तिम चक्करमा त्यो तिस गज जति पर सतहमा आइपुग्यो माछोको पुच्छर समुद्र बाहिर निस्केको बुढोले देखे गाढा निलो पानीमाथि हल्का पहेँलो त्यो पुच्छर ठूला धारीलाई तलवार भन्दा पनि शानदार देखिन्थ्यो त्यो घोप्टिएर सागरभित्र पस्न लागेको बेला त्यसको अजङ्गको शरीर बुढोले देखे बैजनी धर्चाहरूले त्यसको शरीरलाई बेरेको थियो त्यसको पिठ्यौँको ज्वरो झुकेको र विशाल छाती उदाङ्गिएको थियो यसपल्ट चक्कर लगाउँदा बुढोले त्यो माछाको आँखा पनि देखे र त्यसको वरिपरि दुईवटा परजीवी माछा सकिङ फिस घुमिरहेका देखे कुनै बेला ती दुई आपसमा लट्टारिँदै त्यो विशाल माछाको शरीरमा टाँसिन पुग्थ्यो भने कुनै बखत ती बेपत्ता हुन्थे कहिलेकाहीँ ती दुई त्यो माछाको छायामुन्तिर खेल्थे पौडन्थे ती परजीवीहरू तीन फिटभन्दा लामा थिए जब तिनीहरू ती तीव्र गतिमा पौडन्थे त्यतिखेर तिनको सम्पूर्ण अङ्ग बामले झल्लाउँथे घामले होइन बरु अरू कुनै कारणले गर्दा बुढो पसिनाले नितुक्क भिजेका थिए माछाले प्रत्येकपल्ट शान्त चक्कर लगाउँदा बुढोले बल्छे तानिरहेका थिए अब त्यसले दुई चक्कर मारेपछि त्यसमा बल्छे अस्त्र प्रहार गर्न पाउँछु भन्ने कुरोमा उनी पूर्ण विश्वस्त थिए दुःख तर मैले त्यसलाई अझ नजिक नजिक ल्याउनुपर्छ मैले त्यसको टाउको होइन मुटु नै फेला पार्नुपर्छ उनले विचार गरे बुढो तिमी धैर्यवान र शक्तिशाली बन उनले आफैलाई सल्लाह दिए अर्को चक्कर मार्दा माछाको पिठ्यौँ पानी बाहिरै देखा पर्यो तर त्यो डुङ्गाबाट अलि थियो त्यसपछि अर्को चक्कर मार्दा यद्यपि त्यो अझ पर थियो तर त्यसको शरीर भन्ने पानीमाथि पहिलेभन्दा बढी निक्लेको थियो त्यसपछि अलिकति ता डोरी तानेपछि त्यसलाई किनारमा ल्याउन सक्ने कुरामा बुढो विश्वस्त रहे उनले बल्छ पहिले नै झिखिराखेका थिए त्यसको डोरीको मुठा एउटा घुमाउरो टोकरीमा राखेका थिए अनि त्यसको एउटा छेउ लगेर डुङ्गाको अङ्कुशे किलोमा बाँधेका थिए अहिलेको चक्करमा त्यो माछा मात्र मा विशाल पुच्छराएर बडो मनोरम ढङ्गले नजिक नजिक आउँदै थियो बुडुले त्यसलाई सक्तो ताने एकपल्ट त झन्डै त्यो माछु नपल्टेको त्यसपछि त्यो आफै सोझेर चक्कर लगाउन थाल्यो अब मैले त्यसलाई बसमा पारेँ मैले त्यसलाई खेलाएँ बुडुले व्यक्त गरेँ उनी फेरि भावन नभए तर पनि उनले त्यो विशाल माछोको डोरीलाई सकेछ त्यहाँ अप्ठ्यारर बसे र त्यस माछुलाई आफ्नो नियन्त्रणमा राख्न सकेको छु भन्ने विचार गरे हुनसक्छ यसपटक त्यसलाई बाहिरै तान्नेछु ताना हातहरू हो दरा खपेर बस्छ टाउको मेरो निम्ति खपेर बस्छ तिमीले अहिलेसम्म धोका दिएनौ यसपल्ट त्यसलाई तानेरै बाहिर ल्याउन सक्नेछु त्यो माछु डुङ्गातर्फ आउन अघि नै जब बुढोले आफ्नो सम्पूर्ण शक्तिले भ्याएसम्म डोरी तानिरहेका थिए माछुले कर्के पर्दै खिच्दै गयो र त्यसपछि त्यो आफसे आफ सोझेर पढाउँदै गयो ए माछो तिमी जुनसुकै हालतमा भए पनि मर्नु छ के तिमीले पनि मलाई मार्नु छ कि बुढोले सोधे यसरी त केही पनि गर्न सकिएन उनले विचार गरे बोल्दाखेरि उनको मुख खक्रक्क सुकेको थियो तर उनले पानी भेट्न सकेन यसपटक त मैले त्यसलाई डुङ्गाको छेउमै तानेर ल्याउन सक्नुपर्छ त्यसले अनेकपल्ट चक्कर लगाउने हो भने त म सायद खप्न सक्दिनँ होला होइन तिमीले अवश्य सक्छौ तिमी सदाको निम्ति सक्षम छौ उनले आफैलाई भने अर्क चक्कर मारे फर्को मछू झे हाथ पारे थे तर फिर तो आपने सोचे बिस्तार पौद्दे गयो तुम्हें मेरे हत्या करते तर तुमसित अकार मेरे जीवन में तिमी भाग विशाल तिमी भाग सुंदर मनोहर तिमी भाग सौम्य रालीन कहीं कोई भी देखे को थे भाई औ अघि बढेर मलाई मार मला हामी दुई बीच कसले कसले मार्छौँ मलाई परवाह छैन तिमी अहिले भ्रममा परेका छौ तिमीले आफ्नो मस्तिष्कलाई स्वच्छ राख्नुपर्छ दिमाग स्वच्छ राख अनि एउटा मान्छेले अथवा एउटा माछुले कसरी कष्ट र पीडा भोग्नुपर्छ भन्ने कुरा बुझ दुई चक्कर मारिछ तापनि स्थिति यथावत रह मलाई थाहा भएन त्यसको मानसिक स्थिति अझै मूर्छित अवस्थामा पुगेको छ कि छैन मलाई थाहा छैन तर एकपटक फेरि म कोसिस गर्छु उनले एकपटक फेरि कोसिस गरे तर बुढोले जब माछुलाई खेलाउँदै खेलाउँदै ल्याएका थिए उनी आफैलाई रिङ्गाटो चलेर बाहुन्न भएको अनुभव गरे त्यो माछु आफै सोझेर विराट पुच्छर हावामा हल्लाउँदै बिस्तारै पौड्दै गयो यद्यपि उनका हातहरू यतिखेर लुला भइसकेका थिए उनका आँखाहरू उज्यालोमा मात्र देख्न सक्ने भएका थिए बुढोले अझै प्रयत्न गर्ने प्रतिज्ञा गरे उनले फेरि एकपटक प्रयत्न गरे तर फेरि त्यस्तै भयो काम सुरु गर्नु अघि आँखा तिर्मिरहेको बुढोले अनुभव गरे अझै एकपटक कोसिस गर्छ उनले विचार गरे बुढोले आफ्नो सम्पूर्ण पीडा र बचेखुचेको तागत अनि विगतको आफ्नो आत्मगौरव बोकेर पीडाले छटपटाइरहेको माछोमाथि प्रहार गरे त्यो चाँदीमय भीमकाए लामो सेतो शरीरमा बैजनी दर्साहरूले बुट्टा भरे जस्तो माछु उनको नजिकैबाट सलनलाई पौडाउँदै झण्डै डुङ्गाको बारलाई त्यसको थुतुनुले छोलाछोला -छोला चाहिँ गर्दै डुङ्गालाई नागेर गयो बुढोले डोरी तान्ने काम रोकेर डोरीलाई खुट्टाले टेके र बल्से भाला हातमा लिएर सक्त उचाले अनि न्वारानदेखिको बल र भर्खरैको उत्तेजित मनोबल समेटेर त्यो माछोको विशाल छातीको पखेटा पछाडि कोखामा रोपे त्यसको पखेटा समुद्रमाथि बुढोको छातीको उचाइमा आइपुगेको थियो भालाको चुच्चो मासुमा गढ्दै गएको गर का अनुभूत गरेपछि बुढोले अझ निउरेर त्यसलाई घचेटे अनि त्यसपछि उनको शरीरको सम्पूर्ण भारले फेरि भालालाई धकेले यसपछि बुढोको निम्ति मृत्यु साँचेर त्यो माछु जिउँदै उपस्थित भयो पानीको सत्ताभन्दा माथि उठेर त्यसले आफ्नो विशाल लम्बाइ चौडाइ अनि सम्पूर्ण शक्ति र सौन्दर्य प्रदर्शन गर्यो यसो हेर्दा त्यो माछो नाउको त्यो वृद्ध माफी माझीभन्दा पनि माथि हावामा झुन्डिएको जस्तो थियो त्यसपछि त्यो ठूलो आवाज निकालेर एकै झमटमा पानीको गहिराईमा झमलाङ्ग खस्यो सागरको पानी उछिटिएर माझी बुढो र नाउलाई नित्रुक्कै बिच आयो श्रुति सम्वेगमा अहिले हामीले सुनिरहेको वाचन अर्नेस्ट हेमिङको उपन्यास बुढो माझी र रह समुद्रको वाचन हो यसको बाँकी अंश लिएर बेरमा हुनेछौ उज्यालो सु उज्यालो 90 कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेगमा हामी आज अर्नेस हेमिङको उपन्यास बुढोमाझी र समुद्रको वाचन सुनिरहेका छौ अब यसको बाँकी अंश सुनौ आफू फेरि बाहुन्न भएको आँखा तिरिमिराएको र बिमारी भएको जस्तो अनुभूत गरे बुढाले उनले राम्रोसित आँखा देख्न सकेनन् तथापि उनले बल्छेवालाको डोरी जति सबै सँगेटे र आफ्नो घाउै घाउ गाव भएको नाङ्गो हातबाट त्यसलाई बिस्तारै बग्न दिए जब उनका आँखा खुले उनको पछाडिपट्टि त्यो भीमकाए माछो सेतो भुँडी फर्काएर उत्तान परेर तैरिरहेको देखे बल्छी बालाको धारिलो लामो चुच्चो माछोको छातीबाट छडके परेर मुटुमा रोपिएको थियो त्यसको मुटुबाट बगिरहेको रातो रगतले समुद्रलाई नै रङ्गाएको थियो बुढोले आफ्नो तुमिल दृष्टिले चारैतिर निहालेर हेरे त्यसपछि उनले भालाको डोरीलाई डुङ्गाको माउपट्टिको किलोमा लगेर दुई फनको बेरे र आफ्नो हातमाथि टाउको अड्याएर आरा, आराम गरे उनले त्यो माछोलाई डुङ्गासँगै ल्याउन तान्न थाले त्यसो भएमा डोरीलाई त्यो माछोको किनारैबाट छिराएर मुखबाट निकाली त्यसको टाउको लगेर डुङ्गाको माउमा बाँध्न सकिन्थ्यो म त्यसलाई देख्न चाहन्छु म त्यसलाई छोएर अनुभूत गर्न चाहन्छु त्यो त मेरो सौभाग्य हो उनले विचार गरे उनले अलिकता पानी पिएर भने काम सुरु गर बुढो युद्ध त सकियो तर दासले गर्ने काम अझै बाँकी छ उनले आकाशतर्फ हेरे अनि त्यो माछोमा नजर दौडाए त्यसपछि उनले सतर्कपूर्वक का घामतिर हेरे अनि विचार गरे अलि दिउँसोको बाह्रभन्दा बढी बजेको छैन हल्का बतास चलिरहेको छ यी लथालिङ्ग डोरीहरूको कुनै अर्थ छैन जुन बेला घर पुगाउँला त्यही बेला त्यो केटेरोमा भएर सबै टुक्रा टुक्री डोरीहरूलाई समेत काँसेर थानको लगाउँछु उनी त्यो माछोको नजिकै पुगे माछोको टाउको डुंगाको माउमै जोडिएको थियो तैपनि त्यसको विशालताप्रति उनी विश्वस्त हुन सकेनन् बुढोले डुङ्गाको किलोबाट सबै डोरीहरू जम्मा गरेर डोरीको एक छेउ माछोको कनौराबाट छिराएको बङ्गाराको कुनाबाट निकाले र माछोको थुतुनामा अर्को फन्को बेरे दुईटा डोरीलाई गाँटो पारे अनि त्यसलाई लगेर माउको फलामी किलोमा राम्रोसित बाँधे त्यसपछि उनले एक टुक्रा डोरी काटेर पुच्छरलाई नाउको कलेरीमा सुर्काउने पारेर बाँध्न गए त्यो माछोको प्राकृतिक बैजनी र सेतो रङ बद्लिएर पुरै चाँदीमय भएको थियो त्यस माछुलाई उनले डुङ्गाको अगाडि पछाडि र बीच भागमा तीन ठाउँमा बलियो गरी बाँधे त्यो माछु यति विशाल थियो कि बुढोको डुङ्गामा त्योभन्दा ठूलो अर्को डुङ्गा जोडेको जस्तो देखिन्थ्यो उनले एक टुक्रा डोरी काटेर माछोको तल्लो बङ्गार र थुत्नलाई बेस बाँधे जसको कारण त्यसको मुख प्याक्क हुँदैन थियो र डुङ्गा ख्याउँदा निर्वाध सलल्ल बगेर जान सक्थ्यो त्यसपछि उनले मस्तुल उठाए टाँगो र पाल अडाउने खाँबोहरू ठडाए चिलन्दर पाल टाँगेर डुङ्गा सुसजित बनाए नाउ अघि बढ्न थाल्यो कलेरीपट्टि अलिकता ढल्किएर माझी बुढोले नाउलाई दक्षिण पश्चिमतिर बढाए बुढोसित अझै दुई बोतल पानी बाकी थियो जिङ्गे माछा खाएपछि उनले आधा बोतल पानी पिए अब उनले थाहा पाए त्यो माछो त्यही थियो उनका हात र पिठौँका पीडाहरू सपना थिएनन् हातहरू त चाँडै नै निको हुन्छन् उनले विचार गरे मैले ती घाउका रगत राम्ररी सफा गरेको छु समुद्रको पानीले तिनलाई चाँडै निको तुलाउनेछ खास गरी खाडीको गाडा पानी जुन त्यहाँ छ घाउको निम्ति त्यो सबभन्दा असल ओकति हुन्छ त्यसपछि बुढोको दिमाग अलि हुन थाल्यो उनले विचार गरे होइन त्यसले मलाई लैजाँदैछ कि मैले त्यसलाई लैजाँदैछु यदि मैले त्यसलाई पछाडिबाट बाँधेर ल्याएको भए यस्तो प्रश्नै उठ्दैन थियो यदि त्यसको वास्तविक स्वरूप नष्ट भइसकेको हुन्थ्यो भने र त्यसलाई डुङ्गाभित्र राखेर ल्याएको भए पनि कुनै प्रश्न उठ्दैन थियो होला तर हामी त सँगसँगै बाँधेर अघि बढ्दैछौँ पुडोली विचार गरे यदि त्यसलाई खुसी लाग्छ भने बरू मलाई नै त्यसले लैजाओस् त्योभन्दा म केवल धुर्त्याँमा माथि छु त्यसले मलाई कुनै हानी नोक्सानी पनि पुऱ्याएको छैन तिनीहरू राम्ररी सवार भए बुढोले फेरि सागरमा हात डुबाएर टाउकोमा पानी राखी दिमाग स्वच्छ राख्ने प्रयास गरे उच्च आकाशमा बादलहरू थुप्रो थुप्रो लागेर बसेका थिए र ती बादलमाथि सेता छिर्का छर्का परेका तितरी पंखी मेघमाला छरिएका थिए एक घण्टा जति पहिले मात्र त्यस माछुलाई पहिले सार्कले झम्टेको थियो सार्कको झम्टाइ दुर्घटना थिएन माइलौँ गहिरो समुद्रभित्र रगतको खोलो बगेर कालो बादल मडारिए चाहिँ फैलिँदै गएपछि त्यो सार्क निकै तलबाट सुक्दै आएको थियो त्यो यति शीघ्र गतिमा विचित्र ढङ्गले बिना चेतावनी माथि आएको थियो कि निलो पानीको सतला चिरेर घाममा एकासी टुप्लुक्क देखा पर्यो त्यसपछि त्यो समुद्रभित्र पसेर फेरि गन्ध सुँग्यो अनि डुङ्गा र माछो हिँडेको बाटोलाई पछ्याउन थाल्यो पहले कहीं गंध पाँदन थे फिर तेंधेला थे कै अथवा कने लक्षण भेटाऊँ थोक पच्छी बेतोड़ पौंथा ज्यादा भयंकर मको शार्क सागर में सभी भागा तीव्र गति में पढ़ना सकने मछा जीघ्र गति में पौन को निम्ति सृष्टि जिसको असुंदर दारा नहे दा अन्न सब शारीरिक अवयवर सुंदर मनोहर देखि थे पिठ्यों तलवार मछो को जस्तों नीलों भुड़ी चांदीमय अतला मिहीन रनमोहक जब बुढोले त्यो माछु आइरहेको देखे उनले त्यसलाई चिनिहाले त्यो त्यही सार्क थियो जसमा डरभर भन्ने कुरा कति पनि थिएन त्यसले त जे मन लाग्यो त्यही गर्छ बुढोले सार्क आएको हेर्दै बल्छे अस्त्र झिक्र त्यसमा डोरी बाँधे पहिले मार्लिनलाई बानबुन पार्दा डोरी काटिएकोले त्यहाँको निम्ति अलिक पुगेर यतिखेर बुढोको मस्तिष्क निकै स्वच्छ भनेको थियो मनमा दृढता पनि थियो तर आशा भने ज्यादै कम थियो उनले विचार गरे तग्न सक्नु धेरै राम्रो कुरा हो उनले त्यो भयानक माछुलाई हेरे हेर्दा त्यो सामुन्य आइपुग्यो उनले सोचे बरु यो एउटा सपना भइदिए पनि हुन्थ्यो त्यसले मलाई आक्रमण गर्नुबाट म त्यसलाई रोक्न सक्दिनँ बरु हुनसक्छ म त्यसलाई पनि जित्न सक्छु डेन्ट्युसो तेरी आमालाई धिक्कार छ उनले सोचे त्यो सार्क शीघ्र गतिमा डुङ्गाको कलेरीमा आइपुग्यो त्यसले त्यो विशाल माछुलाई आक्रमण गर्दा त्यसले बाेको मुख र त्यसका विचित्र आँखाहरू बुढोले देखे अनि त्यसले पुच्छरभन्दा अलि माथिको मासुमा झम्टेको बेला त्यसले दाँफ किटिरहेको पनि देखे बुढोले त्यो सार्कको टाउको पानी बाहिर निस्केको थियो र पिठु चाहिँ बिस्तारै निस्किँदै थियो त्यतिखेर नै बुढोले सार्कको तालुमा बल्छे भाला प्रहार गरे जहाँ त्यसका दुई आँखा बीचको रेखाबाट रे, नाकबाट रे, सिधा आएको धर्सो काटेको थियो त्यहाँ कुनै यस्ता रेखाहरू थिएनन् त्यहाँ त चोसो परेको गरौँ निलो टाउको र ठूला ठूला आँखाहरू मात्र थिए अनि बङ्गाराहरूले कटकटाउँदै मासु दिनिरहेका थिए वास्तवमा त्यो गिधिरहने खप्परको भाग थियो बुढोले त्यहीँ नै प्रहार गरे उनको रगत तत्पतिको हातले बल्छेभाला लिएर आफ्नो भयभरको तागतले त्यसलाई प्रहार गरे उनले कुनै आश र त्रास बिना त्यसलाई प्रहार गरे तर उनलाई सार्कलाई जब सक्तो चोट पुर्याउने तीव्र चाहना अठोट भन्ने अवश्य थियो तो साक सागर को सतह में छटपटना थो बुड़ो ने देखे आंखा मरीस शरीर में डोरी बेरिएसप ते। फेर एकपटक छटपट आय मरीसको क्रूर बुड़ो ने बुझे तर कुरो अज साक तो पिठियों में पुच्छर के फटकार दे, दारा कि कटकटा पानी को सतम फुत्त निस्क्यो मोटर बोर्ड चाहें पुच्छर फटकार ठावानी के गाज से बेला तीन चौथाई शरीर पानी बाहर स्पष्ट देखे थी तेजी डोरी तनक्क तनक तक फिर फिर का छटक्क छिन्नो एक सार्क पानी को सतह में निश्चल रहो बुड हे तो बिस्तारे बिस्तार डुब्ते गये ले चिचाएर भने त्यसले चालिस पाउन्डको मासु लग्यो त्यसले मेरो बल्छे बालेर भयभरको डोरी पनि लग्यो उनले मनमनले भने अब मेरो माछाको शरीरबाट रगत चोमनेछ त्यसपछि अरू माछाहरू धुरीनेछन् त्यो विशाल माछोको चोक्टा चोक्टा लुछेर छेतबिछेद तुल्याएदेखि बुढोले त्यसलाई अरू धेरै हेर्न चाहनन् प्रत्येक पल्ट मारिनलाई झम्टाँदा मानव उनी आफैलाई झम्टेको अनुभव गर्थे टेक्न सक्नु ज्यादै महँगो कुरा हो उनले विचार गरे तर मान्छे पराजयको निम्ति सृष्टि भएको होइन मान्छे विनष्ट हुनसक्छ तर पराजित हुन सक्दैन उनले भने यद्यपि मैले त्यस माछुलाई मारे मलाई दुःख लागेको छ उनले विचार गरे धेरै नसोच बुढा यही दिशा रफ्तारमा अघि बढ्दै जाऊ अनि जब आइलाग्छ स्वीकार गर्दै जाऊ उनले ठूलो आवाजमा भने तर मैले सोच्नै पर्छ किनभने मैले त सबै कुरा त्यागिराखेको छु कुनै खुसी या प्रसन्नताको बारेमा सोच प्रत्येक मिनट तिमी आफ्नो घरसँग नजिकै छौ चा। चालिस पाउन्ड तौल घटेकोले डुङ्गा पनि त पहिलेभन्दा हलुकासँग चलाउँदैछौ प्रवाहको भित्री भागमा पुगेपछि त्यहाँ के कस्तो अदलबदल हुन सक्थ्यो भन्ने कुराबारे बुढालाई राम्रो ज्ञान थियो तर त्यतिखेर त्यहाँ गर्नुपर्ने केही थिएन सोच्छ हल्का बतास चलिरहेको थियो उनले कुशलतापूर्वक ढुङ्गा अघि बढाए उनले केवल त्यो विशाल माछको अघिल्लो भाग हेरिरहे उनको गुमिसकेको आशाहरूमध्ये केही पलाए निराश हुनु पागलपन हो यो एउटा पाप पनि हो भन्ने कुरामा म विश्वास गर्छु अहिले पापको बारेमा नसोच्छ यहाँ पाप बिनाका थुप्रै समस्याहरू छन् यी सबै कुराहरू म बुझ्दिनँ पनि उनले विचार गरे <laughs> बुढोले न्युरेर मार्लिनको एक चोक्टा मासु ताने जानेर सार्कले लुचेको थियो त्यसपछि उनले त्यो चोक्टा खाएर त्यसको मिठो स्वाद र गुणस्तरको लेखाजोखा गरे त्यो मासु खुब कसिलो र रसिलो थियो मासु जस्तै तर रातो बनाउने थिएन त्यसमा केस्राकेस्रा पनि थिएन उनलाई थाहा थियो बजारमा त्यस मासुले मा सबभन्दा महँगो भाउ पाउँदैछ तर त्यसको गन्ध नआउने कुनै उपाय थिएन त्यसैले अब ज्यादै खराब समय आउँदैछ भन्ने कुरो बुढोलाई थाहा थियो हल्का बतास चलिरहेको थियो अलि पर उत्तर पूर्वतिर बहिरहेको थियो बुढोले पहिलोपटक ती दुई सार्कहरूमध्ये पहिलो चाहिँलाई देखेको बेला उनी नाउको कलेरीमा अडेश लगाएर दुई घण्टासम्म ढुङ्गा चलाएका थिए अनि कहिलेकाहीँ उनले मार्लिङको एक दुई चोटा मासु चपाउँदै आराम लिँदै शक्ति सञ्चय गर्ने कोसिस गरेका थिए उनले ठूलो स्वरमा चिच्याए आई यो ध्वनिको भाषान्तर हुन सक्दैन सायद यो मान्छेको मुक्तकण्ठबाट एक्कासी प्रस्फुटित हुने चितकार आवाज हो जब उसको हत्केला र हत्केला पछाडिको काठ किराली छडिन्छ ग्यालोनुहोस् उनले ठूलो स्वरमा छिच्याए त्यतिखेर पहिलो सार्कको पछि पछि दोस्रो चाहिँको ज्वरो पनि माथि माथि आउँदै गरेको उनले देखे खैरो त्रिभुज आकारको पखेटा र पुच्छरको चालले ती बेलचा नाके सार्कहरू हुन् भन्ने परिचय दिन्थ्यो रगतको गन्ध पाएर ती निकै उत्तेजित भएका थिए अति अति भोकले व्याकुल भएर कहिले गन्ध पाउने र कहिले गन्ध नपाउने भइरहेका थिए बुढोले पाल बाँधेर रा पतुवालाई राम्रोसित मिलाएर राखे अनि त्यसपछि चक्कु बाँधेको बहन हातमा लिए बहनालाई उनले सकेसम्म हलुका किसिमले उठाए किनभने उनको हातमा फेरि पीडा हुन थालेको थियो त्यसपछि हातलाई नरम पार्ने उद्देश्यले उनले बिस्तारै बहनालाई समात्नेर छोड्ने गरे उनले दुवै हात बेसकरी मुट्टी पारे जसको कारण शारीरिक र मानसिक पीडा केही हदसम्म भने कम भएको महसुस हुन्थ्यो आइग्याल्नुहोस् ल आइज ग्याल्नुहोस् बुढोले भने ग्याल्नुहोस् आए तर जसरी माको सार्क आएको थियो त्यसरी ती आएनन् एउटा फर्केर गएर डुंगा मन्दिर बेपत्ता भयो बुढोले नाउ हल्लिएको अनुभूत गरे जतिखेर त्यसले त्यो विशाल माछोको शरीर लुचिरहेको थियो अर्को चाहिने पहिला चिम्सा आँखाले बुढोलाई च्याउँदै अर्धवृत्ताकार मुख बाउँदै र भुर्दुराउँदै मार्लिनको त्यो ठाउँमा आयो जुन बाघ पहिले पनि एकपटक लुचिएर छेतविछेद भइसकेको थियो अर्को चाहिँ सार्क डुङ्गाुनि बसेर त्यस विशाल माछोलाई चिथोरिरहेको कारण नाउ अझै रहेको थियो बुढोले पात बाँधेको डोरी फुस्काइदियो नाउ पहिलेको ठाउँ छोडेर केही पर बग्यो त्यो सार्क डुङ्गाुनिबाट बाहिरियो बुढोले सार्कलाई देख्न साथ प्रहार गरे उनले त मासुमा मात्र छटाइरहेका थिए त्यसको कत्ला यति कडा थियो कि चक्कु गाड्न नै मुस्किल पर्यो त्यो प्रहारले उनको हात मात्र दुखाएन बरु काँधमा पनि निकै पीडा भयो तर त्यो सार्क तीव्र गतिमा माथि आएर पानीमाथि टाउको निकाल्यो अनि त्यसको नाक पानीबाट बाहिर निकालेको मरिनको शरीरमा मुख मात्रै जोड्न लागेको थियो बुढोले त्यसको चेप्टो तालोको बिचमा बडो मजाले जमाएर प्रहार गरे सार्क गएर मारिनमाथि पल्ट्यो टल्यो बुढोले चक्कु थुतेर फेरि ठिक पहिलेकै ठाउँमा प्रहार गरे तर सार्क त्यो विशाल माछोको शरीरमा बङ्गारा अड्काएर अझै झुन्डिरह्यो बुढोले फेरि त्यसको देब्री आँखामा प्रहार गरे सार्क अझै त्यहीँ झुन्डिरह्यो तँलाई अझै पुगेन बुढोले भने त त्यसको खप्पर र मेरुदण्डको बीचमा छुरी रोपे यसपटकको प्रहार सरल थियो त्यसको जोर्नी ढाक्ने जालो नै क्षति भएको उनले अनुभव गरे त्यो सार्कको मुख च्यात्ने उद्देश्यले बुढोले बहाना उल्टो पारेर त्यसको बङ्गारहरू बिच चक्कु घुसारे कुटो घुमाए अनि जब सार्क लतराउँदै खस्दै गयो बुढोले भने जहाँ सालाई ग्यालो माइल मुनतिर जा र साथीभाइसित भेटघाट गर अथवा हुनसक्छ तेरि आमासँग पो भेट हुन्छ कि ले पतवार धकेलेर पाल टाँगे अनि डुङ्गाको कलेरीमा भएको मुग्रो लिन गए त्यो एउटा बिग्रिएको बाहनालाई काटेर बनाएको साढे दुई फिट लामो बिड थियो अठ्याउन मिल्ने हिसाबले त्यसलाई एउटै हातले मात्र राम्ररी समात्न मिल्थ्यो पहिलो चाइना मैले शिकारमाथि राम्रो चित्तोर्ने मौका दिनुपर्छ अनि त्यसपछि ठिक्क मिलाएर त्यसको नाके डाँडीमा अथवा तालोमा हिर्काउनुपर्छ उनले विचार गरे ती दुई सार्कहरू सँगसँगै नारिएर आएका थिए जब उनले आफ्नो नजिकै एउटा सार्क मुख बाहुँदै दाँडा निच्याउँदै आएको देखे अनि त्यसले मार्लिनको चाँदीमै पाटोमा बङ्गार जोताएको मात्र के थियो उनले न्युरेर वहाँ त्यो सार्कको विराट तालुमा मुङ्ग्रोले हटाए त्यसको टाउकोमा मुङ्ग्रो बजार्दा उनले खदिलो रबर जस्तो अनुभूति गरे त्यसो त उनले हाडको सारोपन पनि अनुभव गरेका थिए अनि जब त्यसले त्यो माछुलाई छोडेर तल्तेर खस्दै थियो उनले फेरि एकपटक कसेर त्यसको नाके डाँडीमा प्रहार गरे ती सार्कहरूसित भिडन्त भएको समयमै घाम अस्ताइसकेको थियो उनले भने अब छिट्टै अँध्यारो हुन्छ त्यसपछि मैले हवानाको झिलिमिली देख्नुपर्छ यदि म सुदूरपूर्वमा रहेछु भने कुनै एउटा नयाँ तटवर्ती इलाकाको बत्तीहरू देख्नेछु अहिले म त्यति टाढा आइपुगेको हुन सक्दिनँ उनले विचार गरे त्यस विशाल माटोसँग उनले थप कुरा केही गरेनन् किनभने त्यसको शरीर नराम्रोसित छतपिछेद भइरहेको छ उनलाई त्यो मार्लिनको बारेमा सोच्न मन लाग्यो यदि त्यो माछु अहिले स्वतन्त्र पौडिरहेको हुन्थ्यो भने त्यसले त्यो ते एउटा सार्कलाई के मात्र गर्दो मैले त तिनीहरूसित सङ्घर्ष गर्दा गर्दै आफ्नो हतियार नै बाँचेर गुमाउनु होला तर यदि ती चिजहरू त्यहाँ हुन्थे भनेर त्यसलाई बहनाको कुन्दामा बाँध्न सके क्या गजबको हतियार बन्थ्यो होला तिनीहरूसित लड्थे एकमुठी सास सन्जेल तिनीहरूसित लडिरहँदैछु उनले भने तर यो निष्पट्ट रातमा न कतै जगमका हट छ न त बत्तीहरू नै छ केवल एकोरो बतासबीच बाल तानिरहेको छ उनले अनुभव गरे सायद उनी पहिले नै मरिसकेका छन् उनले आफ्नो दुबी हातहरू एकै ठाउँमा राखेर रत्केलाको अनुभूत गरे ती मरेका थिएनन् उनले आफ्नो मुठी बिस्तारै खोल्दै र बन्द गर्दै जीवनको पीडा अनुभूत गर्न सक्थे उनले डुङ्गाको कलेरीमा अडेस उनका काँधहरूले उनी जिउँदैछन् भन्ने सन्देश दिएको उनले बुझे कलेरीमा अडेश लाएर नाउ अघि बढाउँदै उनले आकाशमा देखापर्ने धरतीका परावर्ती जगमगलाई निहाले उनले विचार गरे मसित अब त्यो विशाल माछोको आधा भाग बाँकी छ रात को दस बजे तीर शहर में बालिने बत्ती प्रत्यावर्तित जगम का हाट उनली आकाश में देखे तो दृश्य सबभंदा पंद्रमा उदाऊपूर्व आकाश में देखेने जुनीली प्रकाश जस्त देखिए ती हल्का बतासंगे चंचल सागर को पल्ल किार बिस्तार फरिंदे जुन यतिखेर अस्पष्ट थियो उनले नाउलाई उज्यालो क्षेत्रमा प्रवेश गराएर विचार गरे अब उनले छिट्टै प्रवाहको छेउमा धक्का दिनुपर्छ लौ अब खेल सकिएको छ उनले विचार गरे तिनीहरूले फेरि मलाई आक्रमण गर्न आउनेछन् तर एकजना निशस्त्र निहत्ता मान्छेले अन्धकार रातमा तिनका विरुद्ध के गर्न सक्छ यतिखेर उनको शरीर अनठो र व्यथाग्रस्त बनेको थियो मध्यरातमा उनले फेरि युद्ध गर्नु लड्नुको कुनै प्रयोजन छैन भन्ने कुरा स्पटक उनले बुझे किनभने तिनीहरू हुल बाँधेर आएका थिए सागरमा लस्कर लाएर आएका तिनवटा पखेटाहरू र तिनीहरू त्यो मार्लिनमाथि हुरिएर जाँदा तिनका झरिला शरीर उनले देखे उनले तिनको टाउकै टाउकामा मुङ्ग्रोले ठटाए त्यतिखेर तिनीहरूले त्यो माछुको चोकटा लुच्दा डुङ्गा ढलपल ढलपल भए हल्लिएको र तिनका बङ्गराले मार्लिनको मासु लुचेको आवाज सुने उन निराश भए अनि उनले जता आवाज सुन्थे त्यता त्यति अन्दाधुन्द मुङ्ग्रोली ठटाउन थाले उनले पङ्खाबाट पतवार झिकेर दुवै हातले अठ्याए अनि न्युँदै त्यसले ती सार्कहरूलाई गोदेको गोदे गरे गोदे यतिखेर तिनीहरू डुङ्गाको माउनेर पुगेका थिए र एकपछि अर्को गर्दै सँगसँगै त्यो माछोको चोक्टा लुच्दैहोर दोहोर गर्दै थिए अन्तमा एउटा सार्कले त्यो मार्लिनको टाउकोमै झम्टना आइपुग्दा पो अब त त्यो माछालाई भ्याइसकेछन् भन्ने कुरो उनले थाहा पाए सार्कले त्यो विशाल माछोको गरौँ र चाम्रो टाउकोमा दाँत गाडिरहेको बगत उनले त्यसको टाउकोमा पतवारले प्रहार गरे उनले फेरि दुई तीन पटक प्रहार गरे यसैबीच पतवार भाँचिएको आवाज उनले सुने अन्तमा आएर आफूले मार खाएको कुरो उनले थाहा पाए त्यो पनि औषधोपचा बिना उनी नाउको कलेरीमा फर्केर जाँदा भाँचेको बतुवाको ठुटो फेला पारे त्यो ठुटो पङ्खाको पोलमा ठिक्क मिल्थ्यो र त्यति भएपछि उनलाई नाव ख्याउने थष्ट पुग्थ्यो उनले आफ्नो दुवै कुम ढाक्ने गरी बोरा ओडेर नाउलाई आफ्नो रफ्तारमा अघि बढाए उनले निकै हलुका चाली नाउ चलाए उनमा न कुनै विचारहरू थिए न कुनै अनुभूति अब उनी हरेक कुराको निम्ति अशक्त भइसकेका थिए उनले आफ्नो बुद्धि र बर्कतले भेटेसम्म नाउला सुरक्षित ढंगले घरेलु बन्दरगाहतर्फ अघि बढाए राति फेरि सार्कहरूले मर्लिनको अस्ति पञ्जरमा झम्टे जसरी भोकले सुसुपाल भएको मान्छे टेबलको रहल पहल जुठुपिरो टिप्न जान्छ नाउलाई के केही भएको छैन बिल्कुल ठिक छ यसको पतुार बाहेक केही पनि नोक्सान भएको छैन त्यो त सजिलैसँग फेर्न सकिन्छ उनले विचार गरे अहिले उनी समुद्री धारको भित्री भागमा छन् भन्ने कुरो उनले अनुभव गर्न सक्थे समुद्र तटका बस्तीहरूमा चलेका बत्तीहरू उनले देखे यतिखेर उनी कहाँ छन् भन्ने कुरो उनलाई राम्ररी थाहा थियो त्यहाँबाट उनको घर पुग्न बेर लाग्दैन थियो बतास हाम्रो मित्र हो तर कहिलेकाहीँ मात्र अनि यो महासागर यसभित्र हाम्रा मित्र र शत्रु दुवै छन् अनि बिछौना बिछौना त मेरो साथी हो ओछ्यान मात्र हो बिछौना धेरै महत्त्वको चीज हो तिमी हारेको बेला वा मार खाएको बेला आरामदायक हुन्छ यो तर यो कति आरामदायी छ भन्ने कुरा मैले कहिल्यै बुझेन उनले विचार गरे अनि तिमीलाई केले पराजित गर्यो त उनले सोचे मलाई कसैले पनि पराजित गरेन बस म धेरै पर उनले ठूलो स्वरमा भने त्यो लघुबन्दर गाह्रामा उनको नाउँ पुग्दा टेरसका सबै बत्तीहरू निभिसकेका थिए जहाँका बासिन्दाहरू सबै निभाइसकेका थिए उनले मस्तुल झारे पाललाई बेरबार पारे अनि राम्ररी कसे त्यसपछि काँधमा मस्तुल बोकेर उनी उकालो चढे अनि पो बल्न उनले आफ्नो वास्तविक थाकाइ अनुभूत गरे हिँड्दा हिँड्दै उनी टक्क अडेर पछाडि फर्केर हेरे उनी फेरि उकालो चढ्न थालेर डाँडाको थाप्लोमा पुगेर एकछिन पल्टे काँधको मस्तुल काँधमै बोकेर केही समय उनी आराम गरे उनले उठ्ने प्रयास गरे तर निकै गाह्रो साह्रो पर्यो अन्तत उनले मस्तोल भुइँमा बिसाएर बिस्तारै उठे अनि त्यसपछि मस्तोल काँधमा बोकेर अघि बढे उनको झुपडी पुग्नु अघि उनले पाँच ठाउँमा था थकाई मार्नु पर्यो बिहानी पख त्यो केटोले ढोकाबाट चियार हेर्दा बुढो मस्त निद्रामा सुतिरहेका थिए पछिल्लो रात समुद्री वायु यति प्रचण्ड वेगमा चलेको थियो कि नाउहरूलाई प्रवाह बाहिर लजानै नसक्ने स्थिति थियो जसको कारण त्यो केटो अबेर सुतेको थियो र सदा ऊ बिहानी पख बुढोको छाप्रोमा आएको थियो त्यो नाउमा के बाँदर ल्याएको रहेछ भनेर हेर्न कैयौँ माझीहरू डुङ्गा वरिपरि दोहिरिएका थिए तीमध्ये एकजना पानीमै पसेर सुरुवाल च्यार्दै डोरीले त्यो माछोको अस्ति पन्जर नाप्दै थियो केटो त्यहाँ तल झरेन ऊ त्यहाँ पहिले नै पुगिसकेको थियो बुढोलाई अलिक कस्तो छ एकजना माझीले चिच्याएर सोध्यो मस्त निद्रामा छ कसैले पनि उसलाई कचखच नगरोस् ना यसको नाकदेखि पुच्छरसम्म अठार फिट रहेछ त्यो माछु नाप्ने माझीले भन्यो मलाई पुरा विश्वास छ यसमा केटोले भन्यो ऊ टेरेसमा प्रवेश गरेर एक क्यान कफी माग्यो तातो कफी चिनी र दुध धेरै राख्ने टेरेसको मालिकले भन्यो कस्तो विचित्रको माछु यस्तो माछु त मैले कहिले देखेको थिइनँ अँ हिजो तिमीले ल्याएको दुईवटा माछा पनि राम्रा खालका थिए भएको मलाई अहिले केही पिउन मन छैन बरु स्यान्टियागोलाई झर्को लाग्ने व्यवहार कसैबाट पनि नगरियोस् भनिदिनु होला म एकछिनपछि फर्कन्छु एक क्यान तातो कफी लिएर त्यो केटो बुढोको जुपडीमा फर्क्यो र बुढो नबिउँजेसम्म उनीसँगै बसिरह्यो एकचोटि त उनी बिउजिन लागेका हुन् जस्तो देखेका थिए अन्त बुढो बिउँजे केटोले गिलासमा अलिकता का कफी खनाएर भन्यो उठ्नु पर्दैन लौ यत्तिकै पिउनुहोस् केटो ढोकाबाट निस्केर समुद्री मुगाको सडकतिर झर्दै फेरि रुन थाल्यो त्यही ते दिन टेरेसमा पर्यटकहरूको एउटा दिवाफोज थियो तल समुद्रमा बियरका रित्त क्यान र वृत बाह्रकुडाहरू हेरिरहेको एउटी महिला पर्यटकले त्यहाँ अजङ्गको पुच्छर सहितको एउटा लामो सफेद अस्थिपञ्चेखिन् त्यतिखेर पूर्वी बतासको बोगिलो झोकाले बन्दरगाहको प्रवेशद्वारमा ल्याएको छालहरूसँगै त्यो उचालिँदै पिङ्क खेलिरहेको थियो के हो त्यो त्यो विराट माछोको लमतन काललाई इङ्कित गर्दै उनले एकजना बेरालाई प्रश्न गरिन् त्यतिखेर त्यो रछान घुरानझै बगेर जान समुद्रको लहरलाई पर्खिरहेको प्रतीत हुन्थ्यो टिभी रोन एस सार्क बेराले जवाफ थियो उसले त्यस घटनाबारे बेलीबिस्तार लगाउन खोज्दै थियो मलाई थाहा भएन सार्कहरूका पनि यति सुन्दर मनमोहर पुच्छर हुन्छन् भनेर मलाई पनि थाहा थिएन उनका पुरुष सहयात्रीले भने सडकमाथिको झुप्डीमा माझी बुढो अझै निधाइरहेका थिए उनी अझै घोप्टो परेर निधाइरहेका थिए अनि त्यो हेरेर बसिरहेको थियो बुढोले सिम्महरूको सपना देखिरहेका थिए हवस् यो वाचनसँगै आजलाई अर्नेस्ट हेमिङको बुढो माझी र समुद्रको वाचन अब पुरै उपन्यास हामीले सकेका छौँ पछिल्लो केही अंश हामीले फड्किएर ठाउँ ठाउँका अंशहरू वाचन गऱ्यौँ यसको भाव नमर्ने गरी र यसलाई आज हामीले पुरा गऱ्यौँ अर्को साथ अर्को कुनै गद्दी लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र सा गौतम र म अछुत घिमरे विदा नमस्कार शुभरात्रि